व्यवस्थापि का संसद में प्रधानमंत्री विरुद्ध पड़े अविश्वास प्रस्ताव मधि दिन छलफल होने सरकार को तर्फ बाद संसद प्रस्तुत तीन वा महत्वपूर्ण अस्वीकृत डी का प्रतिनिधि वार्ता सहमति नजिक बझांग में दुमसी बोली हांदा एक बालक मृत्यु उन्तीस जना सवार भारतीय सैनिक विमान संपर्क विहीन व्यापक खोजी जारी र ओलम्पिकमा भाग लिने नेपाली खेलाडी र प्रशिक्षकको विदायी सात मध्य पाँच खेलाडी सेनाकै प्रभावकारी बयानब्बे दशमलव दुई मेघार्ज इन्टरनेटमा रेडियो युनिटीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबा व्यवस्थापिका संसदमा प्रधानमन्त्री विरूद्ध परेको अविश्वास प्रस्तावमाथि तीन दिन छलफल हुने भएको छ आर्थिक विधेयकमाथि छलफल सकिएपछि सभामुख ओनसरी घरतीले अविश्वास प्रस्तावमाथि छलफल शुरूआत गर्दै तीन दिनसम्म जानकारी दिनुभयो शुक्रबार शनिबार र आइतबारसम्म छलफल भएपछि मात्र मतदान हुनेछ यसअघि यो प्रस्तावमा बिहिबारदेखि शनिबारसम्म छलफल हुने भनिएको थियो तर दलहरूबीच सहमति नजुटेपछि बिहिबार संसद बैठक नै शुरू हुन सकेन सहमति लगत्तै शुक्रबार अविश्वास प्रस्तावमाथि संसदमा छलफल शुरू भएको हो आजका लागि भने छलफल सकिएको छ भोलि विहान एघार बजे पुनः छलफल शुरू हुनेछ यसैबीच आज सरकारको तर्फबाट संसदमा प्रस्तुत तीनवटा महत्वपूर्ण विधेयकहरू पास हुनबाट रोकिएका छन् संसदमा राष्ट्र ऋण उठाउने विधेयक विधेयक र ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक दुई हजार तिहत्तर बहुमतले अस्वीकृत भएको हो सत्तापक्षीय र प्रतिपक्ष बीच संसद कार्यसूचीका विषयमा सहमति भएपछि संसद बैठक चलेको हो नेपाली कांग्रेस माओवादी केन्द्र का... लगायत दलले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध गत असार उन्तिस गते संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै विधेयक पारित गर्ने विषय अप्ठ्यारोमा परेको थियो नेकपा एमाले संसदीय दलका उपनेता सुभाष नेङले नाकाबन्दी हटाइएको अविश्वासको प्रस्ताव ल्याएको हो भनेर प्रश्न गरेका छन् प्रधानमन्त्री केपी ओली विरूद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेवाङले अविश्वासको प्रस्तावलाई दुर्भाग्यपूर्ण भनेका छन् ओली प्रधानमन्त्री हुँदा देशमा नाकाबन्दी रहेको भन्दै उनले भने अहिले नाकाबन्दी हट्यो नाकाबन्दीको देश केपी ओलीलाई सुम्पिए स्वयं त्यो नाकाबन्दीलाई भूमिका खेल्ने पक्षसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको छ नाकाबन्दी हटाएकाले हो कि के हो अविश्वासको प्रस्ताव उनले भन्नुभयो प्रचण्ड ओली सरकारको सञ्चालन सम्बन्धी राजनीतिक संयन्त्रको संयोजक रहेको भन्दै उनले माओवादी अध्यक्ष प्रचण्ड कतै आफ्नै विरूद्ध अविश्वासको प्रस्ताव ल्याएको त होइन भनेर प्रश्न समेत गरेका छन् स्वास्थ्य सेवामा सुधारको माग राख्दै तेह्र दिनदेखि आमरण अनशनमा रहेका शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले राखेका चार सूत्रीय मागका विषयमा भएको वार्ता सहमतिको नजिक पुगेको छ डाक्टर केसीका प्रतिनिधि र सरकारी सहमति बीच शुक्रबार बिहान एघार बजेदेखि अपरान् चार बजेसम्म स्वास्थ्य मन्त्रालयमा भएको वार्ता सहमतिको नजिक पुगेको कारहरूले धेरै विषयमा सहमति नजिक पुगेको र केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी रहेको बताएका छन् उनीहरूले के के विषयमा सहमतिको नजिक पुगेको भन्ने बारेमा भने जानकारी दिन मानेका छैनन् प्राविधिक विषयमा परामर्श आवश्यक भएको भन्दै वार्ता केही समयका लागि स्थगित गरिएको छ विज्ञहरू र माथिल्लो तहसम्मको तहसंघको परामर्शपछि शुक्रबार नै अबीरसम्म बसेर सहमति गर्ने सरकारी वार्ताकारहरूले बताएका छन् अंशरत डाक्टर गोविन्द केसीले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिइनुपर्ने अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाइन्पर्ने लगायतका मागहरू राखेका छनृ लुम्सी भनेर गोली हान्दा बझाङमा एक बालकको ज्यान गएको छ बिहिबार बेलुका जयपृथ्वी नगरपालिका वड़ा नम्बर छ मयान बस्ने पच्चीस वर्षीय विक्रम रोकायाले चलाइएको बन्दुकको गोली लाग्दा जय पृथ्वी नगरपालिका वड़ा नम्बर छ मयानामा बस्ने बाह्र वर्षीय बिजु रोकायाको घटनास्थलमै ज्यान गएको प्रहरी नायक उप जानकारी दिनुभयो प्रहरी नायक उप चन्दका अनुसार घर नजिकै रहेको जंगलमा जंगली जनावर दुम्सी मार्नका लागि गएका बेलामा जंगलको ओडारबाट खसखस आवाज आएपछि विक्रम रोकायाले अन्दा ध्वन्द गोली चलाउँदा बालकको ज्यान गएको हो विक्रम रोकायाले दुम्सी मार्नका लागि आफू एक्लै जंगलमा गएको र बालक जंगलमा गएको बारे आफूलाई थाहा नभएको बयान दिएको डीएसपी चन्दले जानकारी दिनुभयो बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ घटनाबारे थप अनुसन्धान भइरहे जानकारी दूंभ स्याङजामा पहिरोले पूर्एर दुईजना बालकको ज्यान गएको छ स्याङ्जाको चापाकोट नगरपालिका नौ ठाडी भन्च्याङमा आएको पहिरोमा परेर चापाकोट नौका बाह्र वर्षका समीर साई र चौध वर्षका अञ्जन मल्लको ज्यान गएको इलाका प्रहरी कार्यालय रत्नपुरले जनाएको छ शुक्रबार दिउँसो पधेरामा हात धोइरहेका बेला उनीहरूलाई पहिरोले बगाएको स्थानीय बासिन्दाहरूले बताएका छन् पहिरोसँगै बगेका उनीहरूलाई पहिरो ले एको ठाउँ भन्दा तल मृत व्यक्तिएको प्रहरी निरीक्षक बालबन्धु बस्नेले बताउनु भएको छ अब देश बाहिरको खबर भारतीय सैनिक विमान शुक्रबार उडान भरेको केही समयमा नै सम्पर्कविहीन बनेको छ शुक्रबार बिहान चेन्नईबाट पोर्ट बलेर का उड़ान भरे मालभाग सैनिक विमान बत्तीस संपर्क विहीन बने संय समय अन्सार शुक्रवार बिहान साढ़े बजे चेन्नई उड़ान भरे उक्त विमान मध्यान्हे एगार बजे पोर्ट बलेर पुग्न पर्ने विमान उ सवार जिसमें छ जना विम कर्मचारी उड़ान भर कई समयम विमान क ट विमान को व्यापक खोजी भईर विम बंगाल को खाडी में खस को अनुमान सहित खोजी भईर पर संचार मध्यम जानकारी एउटा खेल खबर ब्राजीलको रियो दि जेनेरियोमा हुन गइरहेको ओलम्पिक खेलकुदमा भाग लिन नेपाली खेलाड़ीहरूलाई नेपाली सेनाले विदाय गरेको छ नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र छेत्रीले शुक्रबार राजधानीमा सात खेलाड़ी तथा पाँच प्रशिक्षकहरूलाई विदाय गरेका हुन् आगामी भदौ एक्काइस गतेदेखि शुरू हुन गइरहेको ओलम्पिक खेलकुदमा नेपालका एथलेटिक्स खेलाडीहरू हरिकुमार रिमाल र सरस्वती भट्टराई पौडी खेलाड़ीहरू शिरिष गुरूङ र गौरीका सिंह जुडोकी फुपू लामु खत्री तेक्वादोकी निशा रावल र रा आर्चरीका जित बहादुर मोक्तान सहभागी हुँदैछन् गौरीका र जीत बहादुरबाहेक अरू पाँच खेलाड़ीहरू नेपाली सेनामा आबद्ध छन् यसै गरी प्रशिक्षकर्फ तेक्वान्डो सङ्गीना वैद्य पौडीका ईश्वर कार्की एथलेटिक्सका पुष्प ओझा जुडोकी देवु चौधरी आर्चरीका र दीपक राजगुरुङ पनि रियो ओलम्पिकका लागि ब्राजिल जाँदैछन् सात खेलाडी तथा पाँच प्रशिक्षकलाई प्रोत्साहन स्वरूप प्रधान सेनापति छेत्रीले व्यक्तिगतले जनै पच्चिस हजार रुपियाँ प्रदान गरे गरेका पौडी खेलाडी गौरीका हाल प्रशिक्षकका क्रममा इङ्ल्याण्डमा छिन् भने अरू सबै खेलाडी तथा प्रशिक्षकहरूलाई सेनाले शुभकामना सहित विदाय गरेको हो कार्यक्रममा नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले खेलाड़ीहरुलाई खेल पोसाक तथा सामग्रीहरू प्रदान गरेको थियो नेपाली सेनाले आयोजना गरेको कार्यक्रमलाई व्यावसायिक का प्रतिष्ठानहरूले गोल्सा अर्गनाइजेसन ज्योति समूह वैद्य समूह बास्किन रविन्स, आइस क्रिम र म नेपाली मेरो नेपाल अभियानले सहयोग गरेका थिए योसँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि व्यवस्थापि संसद में प्रधानमंत्री विरुद्ध परेको अविश्वास प्रस्ताव मधि तीन दिन छलफल हुने सरकार को तर्फ बा संसद प्रस्तुत तीन वा महत्वपूर्ण विधेयक अस्वीकृत डर के प्रतिनिधि वार्ता सहमति नजिक बजांग में दुमसी भनेर गोली हांदा एक बालक मृत्यु उन्तीस जना सवार भारतीय सैनिक विमान संपर्क विहीन व्यापक खोजी कार्य जारी ओलम्पिकमा भाग लिने नेपाली खेलाडी खेलाडी साथ खेलाडीको विचार पनि आजका लागि